एलसी प्रकरण के थियो एमाले सरकारले नौ महिने शासनकालमा जनतामा पारेको राम्रो प्रभावलाई मेट्न हाम्रा विरोधीहरूले मलाई माध्यम बनाएर सिंगो पार्टीको छवि धमिल्याउने उद्देश्यले प्रसार गरेको अर्को काण्ड हो कथित एलसी प्रतितपत्र काण्ड यसबारे पनि चर्चा गर्नु आवश्यक छ के हो त यो कथित प्रतितपत्रकाण्ड अन्तर्राष्ट्रिय व्यापारमा आयातकर्ता र निर्यातकर्ताबीच मध्यस्थता गरी निर्यातकर्ताको रकम भुक्तानीका लागि आयातकर्ताका तर्फबाट प्रत्याभूति गर्ने कार्य वाणिज्य बैङ्कहरूले प्रतितपत्र एलसी मार्फत गर्छन् यसरी प्रतीतपत्र खोलेर व्यापार गर्ने कार्य नेपालमा धेरै पहिलेदेखि नै हुँदै आएको छ नेपाली काङ्ग्रेसको सरकारका पालामा दुई हजार उनापचास सालदेखि आयातका लागि इजाजत पत्र नचाहिने व्यवस्था भएपछि कुनै पनि वस्तु आयात गर्न चाहने व्यापारीले वाणिज्य बैङ्कमा सोझै एलसी खोली सामान पैठारी गर्न सक्ने भए एलसी खोल्दा लिइने मार्जिन राष्ट्र बैङ्कले तोक्न सक्ने गरेकोमा दुई सालदेखि नै वाणिज्य बैङ्कहरू आफैले मार्जिन तोक्ने व्यवस्था समेत भएको थियो नेपालमा वैदेशिक व्यापार खोकुलो भएको तर पुँजीगत कारोबारका लागि विदेशी मुद्रामा नियन्त्रण रहेको र रह तुलनात्मक रूपमा छिमेकी देशको आयात नियन्त्रित रहेकाले वैदेशिक व्यापारमा विसङ्गति बढ्दै गएको थियो नेपालका लागि भनेर विदेशबाट झिकाइएका कतिपय वस्तु छिमेकी मुलुकमै बिक्री गरी सामान नेपाल भित्रैका नक्कली कागजात पेश गर्दै छिमेकी मुलुकको बजारलाई नै ध्यानमा राखेर सुन लगायत अन्य वस्तुहरूको समेत आयात गर्ने भंसार कर छलने उद्देश्य ने पैठारी करने सामान को मूल्य कम देखाने सामा को बिल बदलने नक्कली एलसी प्रस्तुत करने आदि प्रवृत्ति वैदेशिक व्यापार में देखा पी का नेी कांग्रेस को सरकार ने संभावित विकृति तर्फ कुछ ध्यान नदी उदारवादी प्रणाली लगू कर एलसी खोले विदेशी मुद्रा को दुरूपयोग करने प्रवृत्ति को वििकसो कांग्रेस सरकार को पालादि नेता विकृति शुरू भैया थे एक दिन को रामकुमार भद्रपुरिया भ्यापारी ने राष्ट्रीय वाणिज्य बैंक को छ करोड़ रुपया लागे समाचार प्रकाशित भ यो समाचारलाई मैले गम्भीर रूपमा लिएँ राष्ट्रिय वाणिज्य बैंकले तत्कालीन कानुनी प्रक्रिया अगाडि बढाउन र राष्ट्र बैंकले छानबिन गर्न निर्देशन दिई व्यापारीहरूलाई बोलाएँ के हो यो एमालेको सरकारले असहयोग गर्ने साल हो भने काठमाडौँका चर्चित व्यापारी मोहन गोपाल खेतानले मन्त्रीद्यू त साह्रै रिसाउनु नि यसरी नरिसाउनुहोस् हामी रामकुमार भद्रपुरियालाई खोजेर ल्याउँछौँ यदि उसलाई ल्याउन सकेनौँ भने त्यो रकम हामीले नै उठाएर वाणिज्य ब्याङ्कलाई दिइदिन्छौँ पनि भने यस्तो विकृतिदेखिन साथ छानबिन गरी सुधारका लागि प्रतिवेदन पेश गर्न मैले राजस्व अनुसन्धान विभाग तथा नेपाल राष्ट्र बैङ्कलाई निर्देशन दिएँ प्राप्त प्रतिवेदनमा दिएका सुझावका आधारमा यस्तो विकृति रोक्न प्रभावकारी कदम चालिएको थियो एमाले सरकारबाट हटेपछि विभिन्न पत्रिकामा समाचार प्रकाशित गरे र बिबिसीलाई अन्तर्वार्ता समेत दिएर एमाले सरकारमा भएका दुई चार मन्त्री भ्रष्टाचारको आरोपमा समातिने भन्दै हल्ला चलाइएको थियो एक बामदेव गौतमले फोन गरेर तपाईँ र म जुनसुकै बेला समातिन सक्छौँ भन्नुभएको थियो गिरिजाप्रसाद कोइरेलाले ती दुईजनालाई पक्राउनु पछि मुद्दा लगाउँदै गर्दा हुन्छ भन्ने निर्देशनसमेत दिएका थिएरे एमालेको सरकारले गरेका राम्रा कामबाट अत्तालिएर रा। हाम्रा विरोधीले एमालेलाई कथित प्रतिपत्रकाण्डमा भ्रष्टाचारका नाममा फसाउन सकिन्छ कि भनेर जोड गरेका थिए हामीलाई हटाएपछि शेरबहादुर देवबाको नेतृत्वमा बनेको सरकारले यस कुराको छानबिन गर्ने एउटा टोली नै बनायो तर यो टोली नेपाली काङ्ग्रेसको सरकारको अन्तरूपमा गरेको उदारीकरणले यस्तो विकृति ल्याएको र यो विकृति रोक्न एमाले सरकार जिम्मेवारीपूर्वक लागेको तथ्य प्रष्ट बुझेर होला मलाई फसाउने षड्यन्त्र विफल भयो हाम्रा विरुद्ध कुनै प्रमाण नै भेटिएन मलाई एकचोटि फोन गरेर सोध्ने काम समेत गरेनन् यस विषयमा पछि शेरबहादुर देवबासँग कुरा गरे उनले मैले त पहिले नै भनेको थिएँ राजनैतिक प्रतिशोधमा यस्ता निकृष्ट काम गर्नु हुँदैन तर रामचरण महतहरूले मानेनन् भने यस्तो रवैया थियो एमाले प्रति काङ्ग्रेसको हाम्रो सरकार नेपालको इतिहासमा पहिलोपटक निर्वाचित कम्युनिस्ट सरकार थियो यो सरकार नौ महिनाभन्दा बढी समय टिक्न सकेन कि हाम्रा विरोधी प्रतिक्रियावादीहरूले ढालेर मात्र यो सरकार ढलेको हो त वास्तवमा यो सरकारलाई लामो समयसम्म टिकाउने र स्थायित्व दिने कुरामा हाम्रा पनि केही कमी कमजोरी भएका छन् यो हामीले जवाफ दिनुपर्ने विषय हो मलाई लाग्छ हामीले एउटा खास कालखण्डमा संवैधानिक व्यवस्था मार्फत शोषित पीडित जनताका पक्षमा सरकार बनाउन पाएका थियौँ हामीले त्यो सरकारको महत्व कति बुझ्यौँ त्यस मौकालाई कति बुद्धिमत्तापूर्वक उपयोग गर्यौँ यो इतिहासमा हामीले जवाफ दिने कुरा हो यस दृष्टिकोणबाट हेर्दा म के देख्छु भने एमालेको सरकार बनाउँदा केही कमजोरी भएका छन् हामीले के का कारणले क्याबिनेट र राज्य मन्त्री गरी पन्ध्रजनाको क्याबिनेट बनायौँ एक्काइस वा पच्चिसजनाको मन्त्रीमण्डल किन बनाएनौ एकजना मन्त्रीलाई दुई दुईवटा मन्त्रालय जिम्मा किन दिउँ हरेक मन्त्रालयका लागि एक एकजना मन्त्री किन बनाएनौँ पहिलो निर्वाचित सरकार त्यसमा पनि अल्पमतको थियो फेरि पार्टीलाई एकताबद्ध रूपमा लैजानुपर्ने थियो वामदेव गौतम अमृत कुमार बोहरा झलनाथ खनाल मुकुन्द नेपारी आदि नेताहरूलाई पनि मन्त्रीमण्डलमा समावेश गरेको भए हुन्थ्यो यसले सिङ्गो पार्टी सरकारमा एक भएर एक ठाउँमा उभिन्थ्यो एक एक मन्त्रालय भएको भए ती मन्त्रालयबाट राम्रा कार्यक्रम प्रस्तावित हुन्थे कार्यान्वयन पक्ष अझ सुदृढ हुन सक्थ्यो भारतीय जनता पार्टीका अटल बिहारी बाजपेयीले सरकार गठन गर्न पाउन साथ आफ्नो पार्टीका सबै वरिष्ठ नेताहरूलाई मन्त्रीमण्डलमा राखेका थिए यसले पार्टी एक ढिक्का भएर एक ठाउँमा उभियो हामीबाट यस सम्बन्धमा गल्ती भएको हो त्यसबेला केन्द्रीय कमिटीले केही महत्त्वपूर्ण निर्णय गरेको थियो तीमध्ये एक प्रतिनिधि सभाको सभामुख अर्को पार्टीलाई दिने निर्णय थियो लोकेन्द्रबहादुर चन्दले मलाई सभामुख दिनुहोस् म कम्तीमा तिन चार वर्ष सरकार टिकाउन मद्दत गर्छु भनेका थिए यो कुरा कसरी हरायो हामीले मन्त्रीमण्डलका सदस्य सिपी मैनानीलाई सभामुख पदमा उम्मेद्वार बनायौँ यसले काङ्ग्रेस रापरपा एकातिर भयो भने हामी एक्लै भयौँ सभामुखमा काङ्ग्रेसका रामचन्द्र पौडेल र उपसभामुखमा राप्रपाका रामविलास यादव निर्वाचित भए संसदका समितिहरूको सभापतिमा पनि विपक्षीहरूलाई लिने कुरा भएको थियो कांग्रेसमा पनि गिरिजा पक्षबाहेक अरू सबैसँग राम्रो व्यवहार गर्ने र सबैलाई समेट्ने निर्णय केन्द्रीय कमिटिको बैठकले गरेको थियो तर व्यवहारमा उल्टो भयो कुनै पनि संसदीय समितिको सभापति हाम्रो भएन यहाँ पनि हामी सोक्यौँ राप्रपाका प्रकाश चन्द्र मलाई दुई तिन पटक भेटेर हामीलाई पनि सरकारमा सामेल गर्नुहोस् भनेका थिए यो कुरा मैले पार्टी नेताहरूलाई सुनाएको थिएँ दुई सालको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरूले चुनाव जितेका थिए उनीहरू राज्य मन्त्री सहायक मन्त्री दिनुहोस् हामी सहयोग गर्छौं भन्थे त्यसवखत एमालेको साख निकै थियो मन्त्री र राज्य मंत्री गरी तीन चार सिट दिएको भए कति स्वतन्त्र सांसद आउँथे राप्रपा राप्रपासँग लामो समयसम्म सरकारमा समय बस्न सकिँदैनथ्यो तैपनि उनीहरूलाई मन्त्रीमण्डलमा सामेल गरेर बहुमत बनाएर मध्यावधि निर्वाचन गर्ने रणनीति अख्तियारी गरे मुख्य प्रतिद्वन्दी नेपाली काङ्ग्रेसलाई हराउने नीति लिए अगाडि बढेको भए हामी दुई त्याई बहुमत ल्याउन सक्थ्यौँ यस कुरामा हामीले समयमै ध्यान दिन सकेनौँ काङ्ग्रेस संवैधानिक व्यवस्थाको बाध्यताले छ महिना कुरेर बसेको थियो नेकपा एमालेको सरकारले गरेका राम्रा कामबाट आत्तिएर देशभित्र र बाहिरका प्रतिक्रियावादीत्वहरू यो सरकार ढाल्ने षड्यन्त्रमा लागेका थिए षड्यन्त्रको श्रृङ्खलाको पहिलो कडी एमाले सरकार छ महिना पुगेको भोलिपल्टै अविश्वासको प्रस्ताव दर्ता गरियो संवैधानिक व्यवस्था अनुरूप नेकपा एमालेको सरकार बनेको तीस दिनभित्र विश्वासको मतको प्रस्ताव राख्दा काङ्ग्रेस लगायत सबै पार्टीले सर्वसम्मत मत दिएका थिए यसरी विश्वासको मत, मत पाएको सरकारका विरुद्ध छ महिनाभन्दा अघि अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन भन्ने संवैधानिक व्यवस्था भएकाले मात्र नेपाली काङ्ग्रेसले छ महिना कुर्न सकेको 6 महिना पुगेकै भोलिपल्ट कांग्रेसले अविश्वास प्रस्ताव दर्ता गरायो सरकारले नयाँ जनादेश लिनका लागि प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति घोषणा सिफारिस गर्यो प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको सिफारिस अनुरूप राजा वीरेन्द्रले प्रतिनिधिसभाको विघटन गरी मध्यावधि निर्वाचनको मिति तोके यसका विरुद्ध काङ्ग्रेसले सर्वोच्च अदालतमा मुद्दा दायर गर्यो त्यसपछि सर्वोच्च अदालतले के फैसला गर्छ भन्नेबारे विभिन्न तर्क आउन थाले विश्वको संसदीय परम्परा र नेपालको संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीको सिफारिसमा विघटन भएको संसद बिउतिन्छ र निर्वाचनको घोषणा बदर हुन्छ भन्ने कुरा संसदीय व्यवस्थाबारे सामान्य जानकारी राख्ने कसैले पनि सोचेकै थिएनन् सर्वोच्च अदालतले हामीलाई हराएर प्रतिनिधि सभा बिउताइदियो एक दिन त्यसबेलाका जापानी राजदूतले अर्थ मन्त्रालयमा आएर मलाई भेटेका थिए त्यस भेटमा उनले तिमी प्रधानमन्त्रीका भाइ हौ अहिलेका मन्त्रीहरूमा मैले तिमीलाई विवेकशील र विचारबान पाएको छु मन जितेर राजनीतिक कुरा गरौँ र केही सुझाव दिउँ भनेर आएको हुँ भने मैले भन्नुहोस् न तपाईँका कुरा भने उनी भन्दै गए निर्वाचित प्रधानमन्त्रीको सिफारिसमा विघटन भएको संसदलाई सर्वोच्च अदालतबाट बिउताउने काम भएको छ हामी जापानमा यस्तो कुरा सोच्न र कल्पना गर्न त परै जाओस् सपनामा पनि देख्न सक्दैनौँ यो बहुतै बेटिक काम भयो तर भइहाल्यो यस्तो बेला धैर्य गर र यो फैसला स्वीकार गर बिउटेको संसदमा भाग ल्याऊ भोटमा हार्यो भने सरकार छोड प्रजातन्त्र प्रतिबद्धता देखाऊ उत्तेजना वा आवेगमा आएर अन्यथा नगर कोइरेला पार्टी उनी नेपाली काङ्ग्रेसलाई कोइरेला पार्टी भन्थे उसँग कुरा गरी संविधान संशोधन गरेर अब उपरान्त प्रधानमन्त्रीले विघटन गरेको सांसद सर्वोच्चले पुनस्थापित गर्न नहुने कुरा संविधानमा नै व्यवस्था गर सर्वोच्चले गरेको यो फैसलाको नजिर कायम रहिरहने हो भने नेपालमा संसदीय व्यवस्था टिक्दैन यी कुरा तिम्रा दाजु प्रधानमन्त्रीलाई भन्न यही सल्लाह दिन आएको अदालतले फैसला गर्नुअघिका केही कुराबारे पनि चर्चा गरौं फैसलाको मिति नजिकै जाँदा बजारमा विभिन्न हल्ला आउन थालेका थिए कोही सरकारको निर्णय सदर हुन्छ भन्थे कोही सरकार उल्टिन्छ प्रतिनिधिसभा पुनस्थापना हुन्छ भन्थे यस्तै हल्ला चलिरहेको बखत सर्वोच्चको फैसलाको मितिभन्दा एक सताअघि होला विराटनगरका व्यापारी चिरञ्जीवी अग्रवाल मलाई भेट्न मन्त्री निवासमा आए उनले भने होइन सर्वोच्चमा अल्पमत बहुमत भयो अरे बहुमतको प्रतिनिधिसभा पुनस्थापना गर्ने मत, मत, मत, मत चाहियो अरे मैले तपाईँलाई कसले भन्यो भनेर सोधेँ उहाँले नयाँ सडकमा व्यापारीहरू बीच खुल्ला छलफल भइरहेको छ तपाईँलाई थाहा छैन भन्दै उनले पक्ष र विपक्षमा भएका न्यायाधीशहरूको सङ्ख्या समेत भने फलाना फलाना न्यायाधीश पक्षमा र फलाना फलाना न्यायाधीश विपक्षमा छन् भनेर बजारमा चर्चा चलेको थियो चिरञ्जीवी अग्रवालले मलाई जानकारी दिएपछि म उप माधव कुमार नेपाललाई भेट्न गएँ उहाँलाई यो कुरा सुनाएँ उहाँले होइन होला तैपनि बुझौँ भनेर न्याय कानुन तथा संसदीय व्यवस्था मन्त्री सुभाष लिम्बाङलाई फोन गर्नुभयो उहाँले प्रतिनिधिसभा पुनस्थापना हुँदैन ढुक्क हुनुहोस् भन्नुभयो सर्वोच्चको फैसला सुन्न बस्ने बेलासम्म पनि सुभाष नेम्बाङ प्रतिनिधिसभा पुनस्थापना हुँदैन भन्ने विश्वासमा हुनुहुन्थ्यो संविधान कानुन, संसदीय व्यवस्थाको राम्रो जानकारी भएकाले होला उहाँमा यस्तो विश्वास थियो बजारमा यस्तो हल्ला चलिरहेको वखत अब के हुन्छ सरकार टिक्छ कि टिक्दैन भन्ने दोषसाथ थियो मानिसको मन विभाजित थियो त्यसबेला कि अमेरिकी राजदूत मलाई भेट्न अर्थ आइन् आफू विदा मनाउन केही हप्ताका लागि बाहिर जान लागेकाले विदामा रहन्जेल अर्को व्यक्तिले आफ्नो काम गर्ने जानकारी दिँदै उनले आवश्यक परेमा उनैसँग सम्पर्क गर्न भनिन् उनले हेरौँ सर्वोच्चको फैसला के हुन्छ फर्केर आएपछि भेटौँला भनिन् त्यसबेला यस वाक्यलाई मैले त्यति ध्यान दिएको थिइनँ फैसला हुने दुई दिन दिनअघि गणेशमानजीले मनमोहन दाजुलाई फोन गरी एक एकपटक भेट्नु पर्यो तपाईँका वरिष्ठ मन्त्रीहरूलाई भेट्न पठाउनुहोस् भन्ने खबर गर्नुभएछ मनमोहन दाजुले म राधाकृष्ण मैनालीलाई गणेशमानजी भेट्न जान भन्नुभयो मैले झर्केर काङ्ग्रेस हाम्रो घाँटी रेट्ने काममा लाग्ने अनि हामी किन भेट्न जाने भने मनमोहन दाजुले होइन होइन हामी त शिष्ट हुनुपर्छ भेट्न जाउँ भन्नुभयो म र राधाकृष्ण मैनाली गणेशमान सिंहलाई भेट्न गयो। भेटमा गणेशमान सिंहले एक दुई दिनमा सर्वोच्चले फैसला गर्दैछ जे फैसला आए पनि हामीले मान्नुपर्छ फैसला तपाईँको पक्षमा भए हामी मान्छौँ हाम्रो पक्षमा भए तपाईँहरूले मान्नुपर्छ भनी उपदेश दिने तरिकाले कुरा गर्नुभयो हामीले यो त भनिरहनुपर्ने कुरा होइन नि भन्यौँ उहाँले एमाले पार्टीलाई मेरो प्रस्ताव छ तपाईँहरूको अध्यक्ष मनमोहनजी र मैले आज एउटा संयुक्त वक्तव्य दियौँ भनेर भेट्न खोजेको हुँ भन्नुभयो वाले जे फैसला भए पनि हामी दुई पार्टी यसलाई स्वीकार गर्छौँ र नेपाली जनतालाई पनि प्रजातन्त्रको सम्मान गर्दै शान्तिपूर्वक यसलाई स्वीकार गर्न गर अनुरोध गर्छौँ भनौँ भन्ने प्रस्ताव राख्नु भयो गणेशमानजीको मुखबाट यस्तो कुरा सुन्दा म त छक्क परे बुढा मान्छेमाथि रहेको आस्था र सम्मान एकैचोटि झरामझुरुम भए जस्तो अनुभूति भयो हामी वक्तव्य दिँदैनौँ भने हामी दुईजना त्यहाँबाट हिँड्यौँ गणेशमान जस्तो व्यक्तिले पनि यस्तो भन्ने हामीले आपसमा कुरा गऱ्यौँ सर्वोच्च अदालतले के फैसला गर्न गइरहेको छ भन्ने कुरा गणेशमानलाई थाहा रहेछ त्यस फैसलाका विरूद्ध एमाले आन्दोलन नगरोस भन्नका लागि उहाँले यस्तो कुरा ल्याउनु भएको रहेछ प्रधानमन्त्री मनमोहन अधिकारीले संसद विघटन गरेको सिफारिस अस्वीकार गर्न राजा वीरेन्द्रमाथि दबाव परेको थियो भन्ने कुरा मैले सुनेको थिएँ त्यसबेला राजा वीरेन्द्रले संविधानको उल्लङ्घन गर्ने काम मबाट भनेका थिए अरे सर्वोच्च अदालतले पनि प्रतिनिधि सभा पुनस्थापना गर्न नमानेको भए अरू अरू हत्खण्डा र षड्यन्त्रका श्रृङ्खला थिए एमाले प्रस्ताव गरे अनुसार चुनाव हुन नदिन र एमाले सरकारबाट हटाउन विभिन्न योजना छन् भनेर मानिसहरू सुनाउँथे दुःख के लाग्छ भने प्रजातन्त्रका लागि पचास वर्ष लामो सङ्घर्ष गर्ने नेपाली कांग्रेस सत्ताका लागि आफैले भोट दिएर स्थापना गरेको सरकारलाई हटाउन संविधान लत्याउन संसदीय व्यवस्थाका मूल्य मान्यता भत्काउन र देश तथा प्रजातन्त्रलाई जोखिममा पार्न पनि पछि हट्दैन भन्ने कुरा यस घटनाबाट देखियो संसदमा सर्वसम्मतिबाट निर्वाचित प्रधानमन्त्रीले गरेको मध्यावधि निर्वाचनको घोषणालाई अदालतले खारेज गर्यो र प्रतिनिधिसभा पुनस्थापना गरिदियो प्रतिनिधिसभामा काङ्ग्रेसले अविश्वासको प्रस्ताव ल्यायो काङ्ग्रेस राप्रपा मिलेर रा हाम्रो सरकारले हार्यो यसका लागि तत्कालीन प्रधान न्यायाधीश विश्वनाथ उपाध्याय भूमिका खेले संसदीय व्यवस्थामा विकृति त्यहीँबाट सुरु भयो संसदीय राजनीतिमा अस्थिरताको विजारोपण गर्ने प्रमुख व्यक्ति विश्वनाथ उपाध्याय नै हुन् हाम्रो सरकार ढलेपछि अस्थिरताको राजनीति सुरु भएर सरकार गठन विघटन तथा संसद विघटनको श्रृङ्खला बढ्दै गई संविधान लत्याउँदै राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिने सम्मका घटना भए हामीले पनि प्रयास गरी टिकाउनुपर्ने सरकार आफ्नै अदूरदर्शिता र अपरिपक्वताले टिकाउन सकेनौँ इतिहासको एउटा कालखण्डमा हाम्रो हातमा आएको सरकारको महत्व माल पाएर चाल नपाएको उखान जस्तै हामीले बुझ्न सकेनौँ वास्तवमा हामीले जुवाडेले जहीँ जुवा खेल्यौँ अन्तत सरकार गयो आज त्यही सरकार बनाउनका लागि हामी बाह्र तेह्र वर्षदेखि प्रयत्नरत छौँ हामीले हटाइएपछि शेरबहादुर देवबाको नेतृत्वमा काङ्ग्रेस र राप्रपाको गठबन्धन सरकार बन्यो त्यही सरकारको बेलादेखि विभिन्न खालका विकृति विसङ्गति देखा सत्तामा टिकिरहनका लागि सांसदहरूको किनबेच अपहरण औषधि गर्ने नाममा बैङ्कक भ्रमण जस्ता फोहरी खेल खेल्न थालियो। यसै विगत पजेरो काण्ड भयो कांग्रेस सरकारले सांसदहरूलाई भन्सारमा छुट गाडी ल्याउने सुविधा दियो यो सुविधा न्यायाधीश र मन्त्रालयका सचिवहरूले पनि लिए हाम्रो पार्टीले पनि कानुनले दिएको सुविधा लिनुहुन्छ भने सांसदहरूलाई भन्सार सुविधामा गाडी मगाउने अनुमति दियो पार्टी अध्यक्ष मनमोहन अधिकारी महासचिव माधव कुमार नेपाल र म कतिले भने यो सुविधा लिएनौँ पजेरो काण्डले सांसदहरूलाई साह्रै बदनाम गर्यो संसदीय व्यवस्थाको अपमान हुने संसदप्रति जनताको आस्था गेद्ने राजनीतिक नेता सांसदहरूको चरित्र हत्या हुने तथा पार्टी र सांसदहरू समाजमा विवादमा पर्ने श्रृङ्खला त्यहीँबाट शुरू भयो एक दिनमा कुलेश्वरमा डेरामा बसिरहेको थिएँ मनमा एउटा विचार आयो यस्तो प्रकारले संसद र सरकार चलाउनु हुँदैन यसको निकास खोज्नुपर्छ काङ्ग्रेस र कम्युनिस्टबीच सहकारी हुनुपर्छ नेपाली काङ्ग्रेस र नेकपा एमाले आठ दस वर्षको योजना बनाएर सहकारी गर्नुपर्छ होइन भने संसदीय व्यवस्थाले लिक छोड्न थालेपछि यो धेरै टिक्न सक्दैन संसदीय व्यवस्थालाई टिकाउन विकृति विसङ्गति हटाउन र जनतालाई प्रजातन्त्रको प्रतिफल प्राप्त भएको अनुभूति दिन कांग्रेस एमाले बीच राजनीतिक समझदारी हुनु जरुरी छ यो विचार आएपछि म मा महासचिव माधव कुमार नेपाललाई भेट्न उहाँको घर कोटेश्वर गएँ मेरो विचार उहाँलाई सुनाएँ यो कुरा उहाँले मन पराउनु र ल हुन्छ काङ्ग्रेससँग कुरा गर्नुहोस् भन्नुभयो म उत्साहित भएर घर फर्केँ मैले शैलेजा आचार्यलाई फोन गरेँ शैलेजासँग मेरो नाता पर्छ उनलाई मैले पढाएको पनि थिएँ उनी मलाई दायी भन्छन् म पनि बहिनीको व्यवहार गर्छु त्यस्ताका शैलेजा पञ्चायती निरङ्कुशताका विरूद्धमा लड्ने साहसी नेत्रीका रूपमा स्थापित थिइन् काङ्ग्रेसमा उनको साख राम्रो थियो ग्रेजा बाबुकी भान्जी भएकाले नेपाली काङ्ग्रेसमा उनको हैसियत थियो मैले तिहारको बेला चाहिँ खाना खाना गरी आऊ केही राजनीतिक सल्लाह पनि गर्नु छ भनेपछि उनी आइन् मैले काङ्ग्रेस कम्युनिष्ट मिलेर नजानियो भने संसदीय व्यवस्थाले लिग छोड्छ प्रजातन्त्र धराबमा पर्छ अहिले राप्रपाको चुरिफुरी बढेको छ भने हुन पनि त्यति राप्रपाका सबै सांसद मन्त्री बनेका थिए दुई हजार एकाउन्न सालको निर्वाचनमा राप्रपाबाट चुनाव जितेको भए मन्त्री हुने पक्का रहेछ भने नाराणी अञ्चलमा चर्चा हुन्थ्यो अरे आठ दस वर्षको योजना कार्यक्रम बनाई काङ्ग्रेस र एमाले सहकार्य गरेर अघि बढ्ने र जनतालाई प्रजातन्त्रको फल पाएको अनुभूति दिन संसदीय व्यवस्था र प्रजातन्त्र सुदृढ गर्ने मेरो कुरामा उनी खुसी भइन् मैले भने महासचिवसँग मेरो कुरा भएको छ तिमी यो कुरा गिरिजाबाबुलाई भन नेताहरूलाई भेटाओ यसरी अघि बढ्न सके यसले प्रजातन्त्रलाई ठिक ठाउँमा ल्याउन मद्दत गर्छ शैलेजाले हुन्छ म यहाँबाट सिधै गिरिजा दाजु कहाँ जान्छु र तपाईँले भनेका सबै कुरा सविस्तार राख्छु भनिन् उनले त्यसै कि मलाई फोन गरी आफू गिरिजा दाजु कहाँ गएको उनलाई सबै कुरा बताएको र गिरिजा दाजुले म सोध्छु दुई चार दिनपछि तँलाई जवाफ दिन्छु भनेको कुरा बताउँदै दुई चार दिन पर्खौँ भरत दाई गिरिजा दाजुले के भन्नुहुन्छ भनेन् र त्यो दुई चार दिन कहिले आएन इतिहासले अर्कै बाटो हिँड्नु रहेछ र त्यो कुरा अघि बढेन शेरबहादुर देववाको गठबन्धन सरकार चलिरहेको थियो सत्तामा टेक्न यो सरकारले फोहोरी खेल खेल्दै थियो यसकालमा हामीले पनि राम्रो भूमिका खेल्न सकेनौँ हाम्रो पार्टीको सरकारले नौ, पार्टी सरकार नौ महिनामै अन्यायपूर्वक हटाइएको थियो त्यो छोटो अवधिमा हामीले नेपाली जनताको ठूलो सेवा गरेका थियौँ त्यस अवधिमा हामीले गरेका र गर्न खोजेका काम लिएर गाउँ जागरणमा जानुपर्थ्यो पार्टीको केन्द्रीय कमिटीले गाउँ जागरणका अभियान चलाउने निर्णय पनि गरेको थियो हामीले त्यसबेला विकृति विसङ्गतिको भण्डाफोर गर्नुपर्थ्यो र प्रतिपक्षमा बसेर अर्को निर्वाचन नहुँदासम्म चार वर्ष कुर्नुपर्थ्यो हामी पनि प्रतिशोधको राजनीतिमा लाग्यौँ र शेरबहादुरको सरकार पल्टाउन राप्रप्पालाई खेलाउन थाल्यौँ राप्रपा राप्रप्पा हामीभन्दा माहिर थियो यसमा भूमिका खेल्ने रविन्द्रनाथ शर्मा थिए उनी लडाउने भेडाउने, तोड्ने फोड्ने जुटाउने र अन्तमा आफूले फाइदा लिने फोहोरी खेलका माहिर खेलाडी हुन् भने राप्रप्पाका मानिसहरू भन्थे राप्रप्पाका तीन चारजनालाई मन्त्री दिएर बहुमतको सरकार टिकाई चुनावमा जाउँ भन्दा घनघोर विरोध गर्ने हाम्रै साथीहरू राप्रप्पालाई प्रधानमन्त्री बनाई सरकारमा जान तयार भए अन्त हामी पनि उहीँ सरकार गठन विघठनकै खेलमा लाग्यौँ